नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी गठन तिसको दशकमा विभिन्न समूहमा विभाजित कम्युनिस्टहरू एकीकृत हुन थाले एउटै पार्टी बनाउन नसक्दा पनि न्यूनतम साझा कार्यक्रममा वाममोर्चा बनाऊ भन्ने कुरा अगाडि बढ्न थाल्यो यता हाम्रो नेकपा मनमोहन समूह र नेकपा पुष्पलाल समूहको एकीकरणको कुरा अगाडि बढ्यो दुई सालमा भारतको बनारस सारनाथमा पा दुवै पार्टीको संयुक्त राष्ट्रिय सम्मेलन भयो त्यो सम्मेलनले दुवै पार्टीलाई एकीकरण गर्ने निर्णय गर्यो फलत नेकपा मार्क्सवादीको निर्माण गरियो सडति सदस्य केन्द्रीय समिति र नौ सदस्य पोलिट्युरो पनि गठन भयो यसको अध्यक्ष मनमोहन अधिकारी र महासचिव साहना प्रधान हुनुभयो सेक्रेटरिएट सदस्यमा बलराम उपाध्याय केशरमणि पोखरेल र म छानियो केन्द्रीय कमिटिमा सिद्धलाल सिंह कमल कोइरेला प्रभुनारायण चौधरी लगायत रहनु भएको थियो यो पार्टी गठन गरेपछि हामीले साथीहरूमा एकताको सन्देश दिन र उत्साह जोगाउनका लागि नेताहरूको टोली बनाएर कार्यकर्ताहरूलाई प्रशिक्षण दिने अभियान चलायौँ यो अभियान का सिलसिला में विराटनगर को मेरे घर को हाताभि त्रिपाल लगाए सम्मेलन को आयोजना करहां मनमोहन अधिकारी साहना प्रदान बलराम उपाध्याय गोविंद गेवाली आदि समेत सामिल हो त्यहाँ एक सयजना कार्यकर्ताहरूको उपस्थिति थियो कार्यक्रम दिनभरि नै चलेको थियो मैले आँट गरेको कार्यक्रमबाट साथीहरूमा उत्साह बढेछ गोविन्द गेवाली त्यस कार्यक्रमबाट निकै उत्साहित हुनुभएछ र ठाउँ ठाउँमा भन्नुहुँदो रहेछ भरत मोहन आफ्नो घरमा त त्यत्रो कार्यक्रम राख्नुभयो भने तपाईँहरूले पनि आँट गरेर कार्यक्रमको आयोजना गर्न सक्नुहुन्छ राख्नुहोस् यस्तै सम्मेलन काठमाडौँ पाटन पोखरा र बुटुवलमा पनि भए यसले साथीहरूमा नयाँ उत्साह जगायो नयाँ बनेको नेकपा मार्क्सवादीको भारतीय मार्क्सवादी पार्टी र भारतीय कम्युनिस्ट पार्टीसँग राम्रो सम्बन्ध थियो हामीले अन्तर्राष्ट्रिय सम्बन्ध पनि राम्रो बनाउँदै लगेका थियौँ सोभियत कम्युनिस्ट पार्टीको निमन्त्रणामा मनमोहन र साहना रुस जानु भयो सोभियत कम्युनिस्ट पार्टीसँग सम्बन्ध राम्रो भयो अब ट्रेड युनियन काङ्ग्रेसलाई पनि सुदृढ बनाउँदै लैजानुपर्छ भन्ने सोच बनाएर हामीले कोलकातामा ट्रेड युनियन काङ्ग्रेसको सम्मेलन आयोजना गऱ्यौँ त्यसबेला पार्टीले मलाई पूर्व कोशीका मजदुर क्षेत्रको पनि जिम्मा दिएको थियो अब म मजदुर साथीहरूलाई सङ्गठित गर्न लागेँ त्यसैक्रममा हामीले यो सम्मेलन आयोजना गरेका थियौँ त्यो सम्मेलनमा रानी बिराटनगर, धरान काठमाडौँ पोखरा बुटबल र वीरगन्जका गरी मजदुर फाँटमा काम गर्ने एक सय पच्चिसजना साथीहरू जम्मा हुनुभएको थियो पश्चिम बंगाल पार्टी कमिटीले हामीलाई सम्मेलन गर्ने स्थल र बस्ने ठाउँको व्यवस्था गरिदिएको थियो त्यो सम्मेलनमा नेपाल मौरी पालन अध्यक्ष ईश्वर शर्माले पनि भाग लिनुभएको थियो त्यहाँ मनमोहन दाजु र साहना प्रधान पनि जानुभएको थियो त्यो सम्मेलन पश्चिम बङ्गालका मुख्यमन्त्री ज्योति बसुले उद्घाटन गर्ने कार्यक्रम थियो तर उहाँ कार्यव्यस्तताका कारणले आउन सक्नु भएन सम्मेलन तीन दिनसम्म चलेको थियो सम्मेलनले निरङ्कुश पञ्चायती व्यवस्थाका विरुद्ध सङ्घर्ष गर्ने र मजदुर हक हितका सवालमा मजदुरलाई गोलबन्द गर्ने निर्णय गर्यो सम्मेलनबाट म ट्रेड युनियनको महामंत्री छाने